आफ्नो प्रति तपाईँको मुटुमा उम्लिएको मायाको प्रवाहलाई मायलुको मुटुसम्म पुर्याउने तार कार्यक्रम मुटुदेखि मुटुसम्म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 जब जब रात बढ़ते जो मेके अज याद बढ़ा जब जब रात बढ़ा तब अज बड़ी आपको मेरे यादह हमठु में एटा पीड़ा जन्म कहीं पीड़ा कहीं मया कीड़ा हो कि की मया हो हमी कन्फ्यूज हो हम छुटना सकते हैं साँच आपने मेको को यादले हमी पीड़ा दे या रोमाञ्चकता तर पनि हामी प्रत्येक रात प्रत्येक पल जब सूर्यास्त हुँदै जान्छ अँध्यारका यो अन्धकार निष्पष्ट अन्धकारहरू बढ्दै जान्छ तब हामी आफ्नो मान्छेको अझ बढी यादमा हराउन थाल्छौँ कहिलेकाहीँ आफ्नो मान्छेको यादमा रोइरहेका हुन्छौँ हामी किन मेरो आफ्नो मान्छे मसँग भएन किन मेरो आफ्नो मान्छे मदेखि टाढा छ किन किन दैवले माया गर्ने दुई मुठोलाई आज यसरी टाढा बनाएको छ अनि कहिलेकाहीँ हामी हाँसिरहेका हुन्छौँ खुसी भइरहेका हुन्छौँ किनकि तपाईँको आफ्नो मान्छे तपाईँसँगै हुन्छ अर्थात् हाम्रो मान्छे हाम्रो याद हाम्रो आँखाको वरिपरि हाम्रो अङ्गालोमा हुन्छ त्यो बेला हामी संसार जितेको कल्पना गर्छौँ तर सदैव यस्तै खुसीहरू कहाँ मान्छेलाई जुडिरहन्छ र हामी भौगोलिक रूपमा टाढा हुन्छौँ विभिन्न कामहरूले टाढा हुन्छौँ बाध्यता र परिस्थितिहरूले हामीलाई टाढा मनाउँछ तर पनि एकअर्काको मुटुमा माया धड्किरहन्छ हो तिनै मायाका पुष्पगुच्छहरू तपाईँको आफ्नो मान्छेको माया रूपी अञ्जलीमा पुर्याउनका लागि तपाईँको मुटुका आभासहरूलाई तपाईँको आफ्नो मान्छेको मुटुको आभासम्म मा पुर्याउनका लागि आज पनि कार्यक्रम मुटुदेखि मुटुसम्मको साथमा उपस्थित भैस मत भन भी को साथी चंद्र श्रोता तपाई सुन्दै हुनुहुन्छ रेडियो सर्भर बयानब्बे दशमलव पाँच मेगा हर्च र डब्लु डब्लु डब्लु डट रेडियो सर्भर डट कम डट एनपीबाट संसारभर कार्यक्रम मुटुदेखि मोटुसम्म मुटुदेखि मुटुसम्मको मुटु मुटु आजको एपिसोडमा पनि मैले तपाईँका मुटुका कुराहरू बोकेर आएको छु तपाईँ पनि तपाईँको आफ्नो मान्छेसम्म तपाईँका मुटुका आभासहरू पुर्याउन सक्नुहुन्छ त्यसका लागि हामीसँग दुईवटा माध्यमहरू छन् पहिलो माध्यम हो तपाईँ हामीलाई एसएमएस गर्न सक्नुहुन्छ मोबाइलको म्यासेज बक्समा गएर आर यस एउटा खाली ठाउँ यम यम र फेरि एउटा खाली ठाउँ छोडेर तपाईको नाम ठेगाना र तपाईको मुटुको कुरा लेखेर चार चार दुई दुईमा म्यासे म्यासेज गर्न सक्नुहुन्छ त्यसै गरी तपाईँ फेसबुक युज गर्नुहुन्छ भने डब्लु डब्लु डब्लु पेजमा गएर हाम्रो पोस्टमा कमेन्ट गर्न सक्नुहुन्छ पोस्ट म एकैछिनमा गर्ने जानकारी तपाईँलाई दिन चाहन्छु कार्यक्रम मोटुदेखि मोटुसम्ममा सदा झैँ तपाईँका एसएमएसहरू आइसकेका छन् म पहिलो एसएमएसहरूलाई नै स्थान दिन चाहन्छु पहिलो एसएमएसहरू लेख्नु भएको छ हाई दादा ह्याप्पी तिहार है हजुरलाई पनि मि उर्मिला तामाङ पदमपोखरीबाट दादा आज मिको सन्देश भन्नुपर्दा मासेसलाई लभ यु एन्ड मिस यु भन्न चाहन्छु भन्नुभएको छ थ्याङ्क यू, यू सो मच तपाईँकी यो एसएमएसको लागि तपाईँलाई पनि ह्याप्पी तिहार भन्न चाहन्छौँ हामी दुबैजनाको तर्फबाट आज म एक्लै छैन आज बलरामजी पनि मलाई मुसो मुसो हाँसेर साथ दिइरहनु भएको छ बाहिर बसेर एक्लै हुनु र दुईजना हुनुमा फरक हुन्छ जे होस् आज बलरामजीले एउटा साथित्वको भावना सँगसँगै उहाँको मुस्कानहरूले मलाई पनि अझ बढी मुस्कुराउने यो माध्यम बनिरहेको छ उहाँको मुस्कानहरू र आज हामी दुवैजना छौँ जे होस् उहाँको आवाज अहिले आएको छैन तर तपाईँको तपाईँको मुटुमा पनि उहाँको आवाज खन्किरहेको छ मलाई थाहा छ र एसएमएस गर्नुभएको थियो साथी ह्याप्पी तिहार भनेर उर्मिला तामाङजीले उर्मिलाजी तपाईँलाई धेरै धेरै धन्यवाद त्यसै गरी अर्को एसएमएस गर्नु भएको छ हाई दादा सन्चय हुनुहुन्छ भन्नुभएको छ सन्चै छु ह्याप्पी तिहार ल दादा मि बसमाडी नौ बासवाडी नौबाट भन्नुभएको थियो तर के गर्ने एसएमएस सरे गर्छ है बसमाली नौ लाल लालझाडीबाट रूपेश तामाङ एन्ड दादा मे आज मेरो फ्रेन्ड्सहरू स्वयम प्रयास विशाल भन्नुभएको छ त्यस पछाडि उहाँले अरू नामहरू लेख्नु भएको थियो होला थ्याङ्क सो मच तपाईँलाई यो एसएमएसको लागि लालझाडीदेखि गर्नुभएको थियो रूपेश तामाङजी तपाईँलाई पनि ह्याप्पी तिहार भन्न चाहन्छु मेरो तर्फबाट ते ग इसी मुस्कुन भाषा मुस्कान शर्मिलाजी ने मुस्कान मेरे सब को लगी मोटुदि मोटुसम मुटुदि मोटुमे हुए जीवन पेसम भाषा <laughs> <laughs> वहाँ ले मुस्कान मेरे सब को लगी मोटूदि मोटुसम मोटुदिखी मोटुम हो बाने जीवन पाएसम भू वहा एकदम मिठो भावना थैंक सो मच त वहाँ की यह भावना को लगी मैले बितेका पलहरू पनि प्राप्त गरेको छु तपाईँलाई धेरै धेरै आभार प्रकट गर्न चाहन्छु तपाईँलाई जानकारी पनि गराउन चाहन्छु यो बिहिबार चाहिँ तपाईँले मुटुदेखि मुटु मुटुदेखि माफ गर्नुहोला बितेका पलहरू सुन्न सक्नुहुने छैन बितेका पलहरू अर्को साता मात्रै हुनेछ किन यो बिहिबार छब्बिस गते परेको छ जुन बेला तपाईँ यो तिहारको रमझमै अझै हुनुहुन्छ होला त्यस कारणले गर्दाखेरि कार्यक्रम बितेका पलहरू तपाईँले त्यो समय अझै सुन्न सक्नुहुने छैन यो जानकारी गराएँ मुस्कानजीको कथा पनि म राख्छु केही समय पछाडि धेरै साथीहरूको कथाहरू छन् यो जानकारी पनि राखिहालेँ मैले मौकामा त्यसै गरी अर्कै सोच गर्नु भएको छ हाई दाजु म गगन पानीबाट शर्मिला तामाङ आज यम मलेसियामा भएका आज मेरो मलेसियामा भएका बीलाई ह्याप्पी तिहार एन्ड लभ यु एन्ड हजुरलाई पनि ह्याप्पी तिहार है त दाजु भन्नुभएको छ थ्याङ्क यू सो मच शर्मिलाजी तपाईँको एसएमएसको लागि र तपाईँको सन्देश तपाईँको उहाँसम्म पुगिसकेको छ तपाईँको बी सायद उहाँले पनि डब्लु डब्लु डब्लु डट रेडियो सर्भर डट कम डट एनपी मार्फत मेरो आवाजलाई सुनिपुरहनु भएको छ कि सुनिरहनु भएको रहेछ भने एकैछिनमा तपाईँलाई कल पनि आउनेछ थ्याङ्क्यु so सो मच तपाईँको एसएमएसको लागि अर्को एसएमस गर्नुभएको छ मुस्कान शर्मिलाजीले धोकामा धोकामा जिउन सिक मर्ने आट नगर्नु धोकामा जिउन सिक मर्ने आँट नगर्नु हाँसोमा आँसु मिसाउनु आफन्तलाई नरुवाउनु जिन्दगीमा धोका हुन्छ शत्रुको अगाडि आँसु नदेखाउनु भन्नुभएको छ एकदमै ध्रुव कुरा हो हामीबाट आफ्नो मान्छे छुटिन्छ कोहीले बाध्यतामा परेर प्रेमका असीम बन्धनहरू तोड्नुपर्ने बाध्यताहरू हुन्छ भने कोही जानजान पनि मायामा धोका दिएर अगाडि बढिरहेको हुन्छ तर धोका पायो भन्दा पनि किन रुने होइन र आखिरमा हाम्रो जिन्दगी माया हामी जसलाई माया गर्छौँ उसैको लागि मात्र पनि त होइन हाम्रो परिवार छ हाम्रो समाज छ हाम्रो राष्ट्र छ हामीले सबैलाई माया गर्न सक्नुपर्छ त्यसै गरी अर्को स्पेस गर्नुभएको छ हाईदा हावा मि रोशनी बल फ्रम भैँसे छबाट दादा आजको सन्देश भन्नुपर्दा मेरो उही निस्टुरीलाई मिस गरिरहेको छु भनिदिनु ल दा ए योलाई नि ओके गुड नाइट दादा भन्नुभएको छ थ्याङ्क सो मच र मेरो उही निस्टुरीलाई भन्नुभएको छ कोही निस्टुरी हुनुहुन्छ रोशनीजीको तपाईँलाई धेरै मिस गरिरहनु छ है त थ्याङ्क सो मच तपाईँको एसएमएसको लागि रोशनीजी अर्को एसएमएस छ हाई दादा मि भैँसे साथबाट सरगम गोली माई अल ए फ्रेन्डलाई मिस यु एन्ड मेरो मुटुको टुक्रा उमेशलाई आलभ्यू भन्न चाहन्छु ओके भाइ दादा गुड नाइट भन्नुभएको छ थ्याङ्कू सो मच तपाईँको एसमएसको लागि सम्भवतः उमेशजीले पनि सुनिरहनु भएको होला भन्ने अपेक्षा गर्छु अर्को एसमएस गर्नुभएको छ हाई दाजु ह्याप्पी दिवाली म गोगुन पानीबाट इस्माइल स्पर्पर् उनी आज माई हट रमेश एन र घलानलाई र घलानलाई लभ यु भन्नुभएको छ एट इज एट फ्रेन्ड एन्ड सर्भर युनिटलाई पनि आई लभ लभ यु उसैको काली युनि भन्नुभएको छ युनिसाजीले गर्नुभएको होला थ्याङ्क सो मच युनिसाजी तपाईँको यो एसएमएसको लागि अर्को एसएमएस गर्नुभएको छ हाई दादा मी लक्ष्मी गोले भैँसे सातबाट अह दिलैमा बस्ने अह <laughs> दिलमा बस्ने लेख्नु आएछ मैले गल... गलत गलत उच्चारण गरे माफ गर्नु होला जी दियालमा बस्ने अमृत घलाललाई लभ यु ओके भाइ दादा भन्नुभएको छ थ्याङ्क सो मच तपाईँको एसएमएसको लागि अमृतजीले पनि तपाईँको यो एसएमएस सुनिसक्नु भएको होला अर्को एसएमएसको भन्नुभएको छ मुस्कान शर्मिलाजीले नै ह्याप्पी तिहार दुई एन्ड शुभ दिपावली मनले चिताएको आँटेको सोचेको सबै पुरा होस् सबैको जीवनमा र सर्भर युनिट भन्नुभएको छ थ्याङ्क सो मच तपाईँको एसएमएसको लागि अर्को एसएमएस गर्नुभएको छ हाई दादा मी लक्ष्मी गोले भैँसे साथबाट दियालमा बस्ने अमृत कलाललाई लभ यु ओके भाइ दादा भन्नुभएको छ थ्याङ्क यू सो मच तपाईँको एसएमएस दोहोऱ्याएर पढेँ मैले अर्को एसएमएस गर्नुभएको छ हाई दादा मि अनुष्का तामाङ यो जुनैली रातमा मेरो प्यारो आरलाई ह्याप्पी तिहार भनिदिनु होला दादा ओके गुड नाइट भन्नुभएको छ आरजी तपाईँ कहाँ हुनुहुन्छ अनुष्काजीले तपाईँलाई ह्याप्पी तिहार भन्नुभएको छ थ्याङ्क सो मच तपाईँको एसएमएसको लागि अनुष्काजे त्यसै गरी अर्को एसएमएस गर्नुभएको छ सबै मान्छेहरू खोज्ने गर्छन् मायाको परिभाषा सबै मान्छेहरू खोज्ने गर्छन् मायाको परिभाषा जान्न चाहन्छन् मायाको अर्थ बुझ्न बट म भन्छु माया रूपमा होइन अूपमा होइन धारणामा हुन्छ अनि वास्तविक माया भन्नुभएको छ त्यस उहाँले अरू पनि लेख्नु भएको होला तर यति मात्र आयो थ्याङ्क्यु सो मच तपाईँको को लागि साथीको नाम पनि छुट्यो जे होस् साथी तपाईँहरूलाई धेरै धेरै दे धन्यवाद छ तपाईँ पनि एसएमएस गर्न सक्नुहुन्छ मोबाइलको म्यासेज बक्समा गएर यच आरएस एउटा खाली ठाउँ यमयम र फेरि एउटा खाली ठाउँ छोडेर तपाईँको नाम ठेगाना र सन्देश लेखेर चार चार दुई दिनमा म्यासेज गर्न सक्नुहुन्छ त्यसै गरी भने म फेसबुक पोस्ट गर्न गइरहेको छु फेसबुक पोस्ट गर्न पाएको छैन तपाईँ फेसबुक पोस्टमा पनि डब्लुडब्लुडब्ल्यु डट एनपी बाट लाइफ सुनी रहने वाली डब्ल्यू डब्लू डब्ल्यू radio server page कम स्लैश रेडियो सर्वर पेज में गए कमेंट कर सकूँ म पोस्ट करह तेती जेल को लिए तयकारी एट सुंदर सांगीतिक आवाज राखन चाहूँ तपाय एसएमएस रमेंट कर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 है जना गुनगुना गाह्रि मतहोश है है हवा, गुन है है हवा सब सब गाते है ही है। हम हाम क्यु हा? के नै सुन्दर साङ्गीतिक आवाज तपाईँको लागि राखेँ तपाईँ सुन्दै हुनुहुन्छ रेडियो सर्भर बयानब्बे दशमलव पाँच मेगा हर्ज र डट रेडियो सर्भर डट कम डट एटपीबाट संसारभर कार्यक्रम मुटुदेखि मुटुसम्म म छु थु म छु तपाईँकै मनभित्रको साथी चन्द्र <laughs> अलिअलि के के भइरहेछ तपाईँले नै महसुस गर्नुभयो होला र तपाईँका थुप्रै एसएमएसहरू आइरहेका छन् र कमेन्ट पनि गर्न सक्नुहुन्छ है साथीहरू डब्लु डब्लु डब्लु डट फेसबुक डट कम स्ल्यास रेडियो सर्भर पेजमा गएर मैले मुटुदेखि मोटुसम्मको प्रोमो पोस्ट गरेको छु त्यही प्रोमोको पनि तपाईँले हामीलाई कमेन्ट गर्न सक्नुहुन्छ र यतिखेर तपाईँको एसएमएसहरू लिन चाहन्छु एसएमएस लेख्नु भएको छ महाडी खोला चारबाट अम्बिका जिम्बा ह्याप्पी दिपावली है दाई भन्नुभएको छ थ्याङ्क सो मच तपाईँलाई पनि हाम्रोतर्फबाट धेरै धेरै ह्याप्पी दिपावली भन् दिपावली चाहन्छु विशेष गरी आशिषलाई आई लभ यु भन्न चाहन्छु जसको जसको म नाम मात्र पाउँछु जसको मुटु भन्नुभएको छ त्यहाँबाट पनि उहाँले के लेख्नु भएको थियो होला तर यति मात्रै तपाईँको एसएमएस प्राप्त भयो थ्याङ्क्यु सो मच तपाईँको एसएमएसको लागि तपाईँ पनि एसएमएस गर्न सक्नुहुन्छ मोबाइलको म्यासेज बक्समा गएर एचआरएस एउटा खाली ठाउँ यम यम र फेरि एउटा खाली ठाउँ छोडेर तपाईँको नाम ठेगाना र सन्देश लेखेर चार चार दुई दुईमा गर्न सक्नुहुन्छ यतिखेर अर्को पनि एसएमएस छ हाई दादा मी पूजा तामाङ फ्रम हेटौँडा सत्र मेरो मुट्टुको टुक्रा बिलाई लभ यु एन्ड मिस गरिरहेको छु एन्ड म आ, माई अल फ्रेन्डलाई लभ यु एन्ड मिस यु भन्न चाहन्छु भन्नुभएको छ थ्याङ्क सो मच पूजाजी तपाईँको एसएमएसको लागि उहाँसम्म तपाईँको एसएमएस पुगिसकेको छ अवश्य पनि त्यसै अर्को एसएमएस गर्नुभएको छ हाई दादा नमस्ते अनि ह्याप्पी तिहार है भन्नुभएको छ थ्याङ्क सो मच एन्ड सेन्टु यु मी उमेश तामाङ फ्रम हेटौँडा छब्बिस लाल झाडीबाट भन्नुभएको छ उमेश ताम फॉर्म हेटौा लाल लालझाड़ी देखी आज संदेश भन्न पर्दा मेरे मन को मयालु सरगमजी आई मिस यू भू तेस पाड़ी वहाँ के, के? जेहोस् एसएमएस ये नहीं आए एसएमएस ये आएपनी के तहक बुझी सकू मैं ठाकरी अर्क एसएमएस कर हा मैं सुख दुख को साधी पवित्र भावना को दुई आत्मा को मिलन हो हजर म आकाश वहाँ दाजु गुगन पालेबाट भन्नुभएको छ थ्याङ्क सो मच आकाशजी तपाईँकी यो माया रूपे एसएमएसको लागि त्यसै गरी अर्को एसएमएस गर्नुभएको छ ह्याप्पी तिहार बलराम एन्ड चन्द्रदा भन्नुभएको छ बाबा एन्ड माई अल्ड फ्रेन्डलाई पनि भैँसे आठबाट कल्पना थिङ भन्नुभएको छ कल्पनाजी थ्याङ्क सो मच तपाईँको यो एसएमएसको लागि त्यसै गरी अर्को एसएमएस गर्नुभएको छ मुस्कान शर्मिलाजीले नवीन प्रिन्स कमला युनिसा सन्देश अभि म्या एमडी त्यसै गरी अविनाश राजकुमार सरोज अविरल रमेश विशेष विकल्प एन्ड मुटुदेखि मुटुसम्मको प्रोग्राम भन्नुभएको छ उहाँले अरू पनि कुरा लेख्नु भएको थियो होला थ्याङ्क्यु सो मच शर्मिलाजी तपाईँको यो एसएमएसको लागि तपाईँ पनि एसएमएस गर्न सक्नुहुन्छ मोबाइलको म्यासेज बक्समा गएर यच आरएस एउटा खाली ठाउँ यम यम र फेरि एउटा खाली ठाउँ छोडेर तपाईँको नाम ठेगाना र तपाईँको मुटुको कुरा लेखेर चार चार दुई कमेन्ट गर्न सक्नुहुन्छ डब्लु डब्लुडब्लु डट फेसबुक डट गएर कमेंट करना सकूने तब के कमेंटर पर आई तमेंट स्थान दिन चाहिए मैं कमेंट करी युनिषा थिंगजी दाई एटा कुरा भोलि सर्वर एफ एम में आई काम थी दादा सो भू युनिषाजी अवश्य नहीं तब आम रेडिमें हूं सकेसम्म अफिस आवरमा आउँदा अझ राम्रो दस बजीदेखि चार बजीसम्मको पाँच बजीसम्मको समयमा तपाईँ आउनुभयो भने हामी सबैजना भेट्ने प्रबल सम्भावना हुन्छ बिहान र बेलुका चाहिँ अलिकता थोरै मात्र साथीहरू हुनुहुन्छ ड्युटी सेड्युलहरू हामी त्यसरी मिलाएका हुन्छौँ तपाईँ आउनु सक्नुहुन्छ हार्डली वेलकम युनिसाजी तपाईँको तपाईँ आउने बाटो हेरिरहनेछ उहाँले अगाडि पनि लेख्नु भएको छ हाई स्विट भोइसको धनी चन्द्र दाजु एन्ड हेन्सी बलराम दाजु रात्रिकालीन अभिवादन साथमा हजुरहरू लगायत सर्भर युनिटलाई ह्याप्पी दीपावली भन्नुभएको छ हामी सबैको तर्फबाट तपाईँलाई ह्याप्पी दीपावली म उसैको स्माइल उसैको मोटुमा स्पर्श हुने युनिसाथेङ उनी युनिसाथेङ युनी, युनी, युनी, युनी गोगन पानीबाट मेरो विस राख्नु पर्दा आफ्नो मान्छेलाई त हरफल हर्छन सम्झिरहेको नै छु भए पनि मिस यु आ लभ यु भन्छु साथमा अल एट उज एट फेसबुक फ्रेन्ड एन्ड अह सिस एन्ड ब्रदरहरूलाई पनि दाई बलराम दाईलाई अन्तिममा छड्के सलाम हजुरलाई लासो ज्येज्यू राङ्दा ला, तिहारलाई शुभकामना ओके थ्याङ्क यू दाजु भन्नुभएको छ बलरामजीले पनि तपाईँलाई सम्झिरहनु भएको छ राङ्दा हुन् मलाईतर्फ घ्याम्से तिहारलाई ज्याब राम भयो बुझ्नुभयो होला हवस् नि नबुझ्नु <laughs> हुने साथीहरूलाई पनि ट्रान्सलेट गरिहाल्छु तपाईँलाई पनि तिहारको धेरै धेरै शुभकामना भनेको हो मैले तामा भाषाबाट त्यसै अर्को कमेन्ट गर्नुभएको छ हेलो दाजु फ्याफुल्ला है म पदमपोखरीबाट भन्नुभएको छ कल मी मेबी भन्नुभएको छ उहाँको युजर नेम दादा आज प्यारी टाढा पीरमा पिरमा हो कि किन होला धेरै बोल्न मन नै लागेको छैन एदी मात्र भन्छु कि मेरो प्यारी राम्रोसँग तिहार मनाउनु अनि छिट्टै आउनु है अनि आउँदा मलाई के ल्याउने के ल्याउने होला नि भनेर सोचिरहेको छु आफ्नो ख्याल राख एन्ड ह्याप्पी तिहार Baby, miss you so badly. Take care. I love you. Love you, love you. Bye. Thanks so much. Tawai ke you. Uh, maya Rupee SMS kola ghi. Awasimani, oh, Tawai ke SMS. Tawai ke aah na maan chih sangha. Pugisa ke gosha. Dere not arpina smiley pun tawai na. Dere maya gannu honcha malay thai hacha. Orko SMS kola gannu baha hacha. Shrink kala rai jili. Miss you all my friends and sweet dreams. Manu hacha. Thanks so much. Tawai comment kola ghi. Orko comment gannu baha cha. Hi, good evening, namaskar. Machitra kuruk bhag. रोमान्टिक मिडिया ग्रुप तेह्रथुम नाउ इन कला लामपुर मिस यु टू अल माई ह्यान्डसम एन्ड ब्युटिफुल गाइज भन्नुभएको छ थ्याङ्क सो मच तपाईँको यो कमेन्टको लागि अर्को कमेन्ट गर्नुभएको छ ढाका राईजीले हाई भन्नुभएको छ थ्याङ्क सो मच तपाईँको कमेन्टको लागि तपाईँ सुन्दै हुनुहुन्छ रेडियो सर्भर बयानब्बे दसममा र डब्लु डब्लु डब्लु डट रेडियो सर्भर डट कम डट एनपीबाट संसारैभर कार्यक्रम मोटुदेखि साथमा यो आवाज हो म तपाईँकै मनभित्रको साथी चन्द्रको र यतिखेर तपाईँको एउटा एसएमएस हाल्छु हाई दादा मी पुनम तामाङ फ्रम हेटौँडा सत्र मेरो मोटुको मोटुको टुक्रा पिलाई लभ यु मिस यु भन्न चाहन्छु भन्नुभएको छ थ्याङ्क यू सो मच तपाईँकै एसएमएसका लागि र तपाईँ पनि एसएमएस गर्न सक्नुहुन्छ मोबाइलको म्यासेज बक्समा गएर यच आर यस एउटा खाली ठाउँ यम यम र फेरि एउटा खाली ठाउँ छोडेर तपाईँको नाम ठेगाना र तपाईँको मुटुको कुरा लेखेर चार चार दुई दिनमा म्यासेज गर्न सक्नुहुन्छ यतिखेर तपाईँको अर्को कमेन्ट पढ्न चाहन्छु फेसबुक पेजबाट कमेन्ट छु सन्देश सिंहजीले गर्नुभएको छ ह्याप्पी तिहार छ भन्नु पर्ला यसलाई र त्यसलाई हेर्नु भएको छ को को गर्नुभएको नि एकजनालाई मात्रै भन्नुभयो होला विशेष चाहिँ अरू चाहिँ साथीहरूलाई परिवारलाई आफन्तहरूलाई दुवैजनालाई भन्नुभएको नि सन्देशजी है सुनिरहनु भएको होला उहाँले लेख्नु भएको छ मरुभूमिको दुनियाँमा बाँचेर हेर मरुभूमिको दुनियाँमा बाँचेर हेर जीवन के हो भनेर समुद्रको गहिराइमा पसेर हेर गहिराइ कति छ भनेर ह्युमनमा माया लाएर हेर ह्यु मन कति कोमल छ भनेर समथिङ सन्देश थिङ थिङ मिस यु अल भन्नु आएको छ थ्याङ्क सो मच तपाईँ कमेन्टको लागि समथिंग समथिंग आपने देखने भाजपा लगे धीरे धीरे धन्यवाद सर तक कमेंट कोमेंट कर रोमिओ अर्जित जी हेलो दादा यो अधेरी माया, ये अंधेरी कालो रात को चीसो मौसम को नयानों मया अच्छा मई के आत्मीय साथी सन्तोष नगर कोटी हटियादेखी रेडियो सर्वरप्रेमी सब को सात सदैं साथता झे आज नहीं सुनी सुनीर तीट भोइस में मिठो आवाज अभी मोटोदे मोटूसम को प्रोग्राम माई ड्रिम गर्ल यसके मदेखि टाढा छ टाढा भयो नि उसको त्यो मिठो मुस्कानलाई मिस गर्दैछु उसलाई मिस यु एन्ड लभ यु भन्न चाहन्छु मिस यु एन्ड लभ यु भन्न त पाइन्छ नि दादा भन्नु आज अवश्य नि पाइन्छ एप्पी तिहार अनि माई लभली सिस सरु रिता गीता सुनिता सरिता लक्ष्मी भूमि मुनिका अनि सालाई नि मिस यु भन्दै छुट्टिन्छु दादा बाय टेक केयर गुड नाइट मिशी उब्रो वाज, थैंक सो मच तब के यो कमेंट को लगी धेको कमेंट आई रो मैं समझना भाषा टाड़ा हुआ मोटू में एट आभा मनो मया सा परिभाषा मया को अर्थ कसले दिन स तर हम जे महसूस करो ना मै भेज सोच हमें कहीं पीड़ा सोच मयक परिभाषा भि समेट खोज हम अवश्य पनि सुख दुख हाँसोहरू रुदन यो नै हो मायाको परिभाषाभित्र समेटिने कुराहरू तपाईँका थुप्रै कमेन्टहरू छन् थुप्रै सन्देशहरू छन् अवश्य पनि तपाईँका ती सन्देशहरूलाई म कार्यक्रममा स्थान दिन्छु यतिखेर तपाईँको अर्को एसएमएस लिन चाहन्छु एसएमएस गर्नुभएको छ सन्तोष पुडासैनीजीले हेटौँडा बाइसबाट हाई दादा सन्चय हुनुहुन्छ आज म मेरो एन्स उहाँले के लेख्नु भएको छ निस्टोरी लेख्नु भएको छ निस्टोरीमा यसलाई मिस गर्न चाहन्छु र फोन उठाउन अनुरोध गर्छु लगाउन फोन पनि नउठाउने समय चाहिँ निस्टोरी नभइदिनु होला अब तपाईँहरूको वास्तवमा के छ साँच्चैले तपाईँहरू एकअर्काको प्रेममा हुनुहुन्छ भने फोन त उठाउनै पर्यो प्रेममा हुनुहुन्न भने पनि फोन चाहिँ उठाउनुहोला एक वर्ष बोलिदिनुहोस् आफूलाई माया गर्ने मान्छेसँग हामीले हुनसक्ला तपाईँको मलाई चाहिँ कस्तो लाग्छ भने अब तपाईँलाई के लाग्छ मेरो व्यक्तिगत धारणा हो मानिलिउ तपाईँ कसैलाई माया गर्नुहुन्छ तर तपाईँले अरू तपाईँलाई अरू कसैले माया गर्छ उसले तपाईँलाई फोन गर्छ त्यो बेला तपाईँले फोन उठाउने कि नउठाउने अवश्य भने मलाई चाहिँ लाग्छ उठाउनुपर्छ उठाउने बोल्नुहोस् तपाईँलाई माया गर्ने मान्छे हो तपाईँको कुभलो सोच्ने मान्छे होइन एकचोटि बोल्दैमा के जान्छ र तर तपाईँलाई टर्चर दिने खालको तपाईँलाई मायाभन्दा पनि बढी पीडाहरू दिने खालको मान्छे छन् भने उनीहरूबाट टाढा रहेको नै मिस थ्याङ्क सो मच तपाईँको एसएमएसको लागि अर्को एसएमएस गर्नुभएको छ दादा ह्याप्पी दिपावली मि अन्जु तामाङ हेटौँडा सोह्र कालोपानीबाट मि यसलाई मिस यु एन्ड होल साथीहरूलाई अनि हजुरलाई नै गुड नाइट भाइ भन्नुभएको छ थ्याङ्क सो मच तपाईँको यो एसएमएसको लागि अर्को एसएमएस गर्नुभएको छ हेटौँडाबाट ह्याप्पी दिपावली दाई म शान्ति मेरो अह मेरो प्यारो बुढालाई मिस यु एन्ड लभ यु भनिदिनु ल दादा भन्नुभएको छ अवश्य पनि तपाईँको जीवन साथीलाई मेरो तर्फबाट पनि यही सन्देश पुऱ्याउन चाहन्छु तपाईँलाई शान्तिजीले धेरै सम्झिरहनु भएको छ थ्याङ्क यू सो मच तपाईँको एसएमएसको लागि तपाईँ एसएमएस गर्दै गर्नुहोला कमेन्टहरू थुप्रै छन् तपाईँको कमेन्ट पनि एकैछिनमा लिन्छु तर त्योभन्दा अगाडि एउटा छोटो गीत त्यस पछाडि हामी पुन आउनेछौँ मिला त सजाय त सजाय पारा मेरो छु सपना बनागी बात बन गई इस्क मज्ब मेरी जात बन गईो पे सजाय नापा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 ंदगी में बात बन गई तुम जो आए जिंदगी में वातावन गए योन सुंदर सांगीतिक आवाज तैंकारी राखे रहा कमेंटर पढ़ी रखु हमी संग एकदम समय कम छमएस रमेंट पूर्ण रूप में राखने कोशिश करूँ रेसर धेरे तब का एसएमएस आई रह कार्यक्रम को बीट म नबनाऊ तर जे हो तब का एसएमएसर अंतिम अंतिम रूपर दीदु यतिखेर एसएमएस पढ्दैछु ह्याप्पी दिपावली है दादा म लक्ष्मी लामा फ्रम हाडी खोला आई मिस यु भेरी मच एन्ड आई लभ यु आर जति टाडा भयो उति झन् हजुरको सम्झना आउँछ भन्नुभएको छ माया यस्तै हो जी के गर्ने जति टाडा भयो उति याद आउँछ मैले पनि महसुस गरेको कुरा हो तपाईँले पनि महसुस गरिरहनु भएको गर्ने हरेक मान्छेले यो कुरालाई महसुस गर्छ थ्याङ्क सो मच तपाईँलाई यो एसएमएसको लागि त्यसै गरी अर्को एसएमएस गर्नुभएको छ हाई दादा म कृपा खड्का हेटुँडा चिसापानी साथबाट मेरो बेस्ट फ्रे बेस्ट बेस फ्रेन्डहरूलाई मिस यु भनिदिनु भन्नुभएको छ जीको बेस्ट फ्रेन्डहरू तपाईँ को को हुनुहुन्छ सुनिरहनु भएको होला तपाईँलाई धेरै सम्झिनु भएको छ है थ्याङ्क सो so मच तपाईँको एसएमएसको लागि अर्को एसएमएस गर्नुभएको छ मुस्कान शर्मिलाजीले ह्याप्पी तिहार दुई हजार शुभ दिपावली झिलिमिली रमाइलो तिहार मोटोदेखि मोटुसम्मको प्रोग्राम बलराम दादा र चन्द्रदा हजुरलाई आई लभ भन्नुभएको छ आई लभ यु भन्नुभएको होला त्यस पछाडि पनि पुरा एसएमएस आएको छैन हामी दुबैजनाको तर्फबाट वाइ लभ यु सो मच थ्याङ्क यू सो मच तपाईँको यो एसएमएसको लागि अर्को एसएमएस गर्नुभएको छ ह्याप्पी दीपावली दादा सन्चै हुनुहुन्छ भन्नुभएको छ ह्याप्पी दीपावली तपाईँलाई पनि सन्चै छौँ म पदम पोखरीबाट अनिता वाइबा आजको सन्देश भन्नुपर्दा दादा मेरो उही निस्टुरी मनको राजा भन्नुभएको छ त्यस चाहिँ डट डट के गर्ने पुरा एसएमएस आएन नरिसाउनु होला है त रिसाउनु हुन थाहा छ मलाई अनिताजी सो मच जे होस् तपाईँको मनको राजासम्म यो सन्देश पुगिसकेको छ मलाई थाहा छ त्यसै अर्को एसएमएस गर्नुभएको छ हेलो दाजु मी बसन्ती घेसिङ रा, राज थोक्कर अँ तामाङलाई मिस यू एन्ड लभ यू म रिसाएको छैन प्लीज त्यस्तो केही नसोच्नु भनिदिनु दाजु गुड नाइट हुनुभएको छ ल त्यस्तो नसोच्नु होला अरे रिसोक्नु भएको छैन बसन्तीजी थ्याङ्क सो मच बसन्तीजी तपाईँको यो एसएमएसको लागि र अब भने तपाईँको एसएमएसलाई म यत्तिकै बिट बाँड्छु अब भने तपाईँ एसएमएस गर्दै हुनुहुन्छ भने अब एसएमएस नगर्नुहोला मैले तपाईँको एसएमएसलाई यहीँ बन्द गरेँ तपाईँको कमेन्टहरू पनि अब रोक्नुभयो हुन्छ तपाईँका बाँकी कमेन्टहरू म पढ्छु यतिखेर मैले एसएमएसलाई भने बन्द गरेँ है त थ्याङ्क सो मच तपाईँहरू सम्पूर्ण एसएमएस गर्नुहुने साथीहरूलाई र यतिखेर कमेन्टहरू चाहिँ म लिँदैछु कमेन्टहरू थुप्रै छ साथीहरूले केही साथीहरूले फेसबुकमा म्यासेज पनि गरिरहनु भएको छ म तपाईँको म्यासेजलाई पनि एकैछिनमा पढिहाल्छु त्योभन्दा अगाडि तपाईँका कमेन्टहरूलाई निरन्तर दिन, दिन, दिन चाहन्छु जेनी थापा मगरजीले कमेन्ट गर्नुभएको छ साइनो त्यो होइन सधैँ कुराकानी होस् साइनो त्यो पनि होइन सधैँ सँगैसँगै साथमा होस् साइनो त्यो हो जो आपू बाट धर टाड़ा भाद याद फल उसे को आओस् दर्शन नमस्ते झोरले अल मई फ्रेंड्स एंड दाजी एंड हेप्पी दीपावली है दाजी एंड अल फ्रेड्स लाई मिश यू मई दाजू मिलन था मगर चंदमास्की मगर हिमाल पुलामी मगर ये दिवाली में मा माउन पाइन सरी दाजू भू थैंक सो मच जेनीजी तब कमेंट कोई मीठो भावना संगे लिखने भाषा अवश्य वो साइनों ती हो जो सदै कु हो जहाँ सधैँ सँगसँगै हामी एकअर्काको साथमा होस् साइनो त्यो पनि हो हामी कोसौँ टाढा कि न नहोस् तर एकअर्कालाई सदैव सम्झिरहँ सदैव माया गरेर हौँ त्यो नै सबैभन्दा ठुलो साइनो हो जस्तो लाग्छ अर्को एसएमएस गर्नुभएको छ कमेन्ट गर्नुभएको छ राज तामाङजीले हेलो दाजु दर्शन हाई दर्शन है भन्नुभएको मिराज थोक्कर तामाङ हेटौँडा मकवानपुर हाल मलेसियाबाट आजको यस कार्यक्रम मार्फत सबैभन्दा पहिला अल फ्रेन्डलाई र रेडियो सर्भर लाई, ह्याप्पी दिपावली भन्न चाहन्छु र विशेष गरी मेरो शिसलाई यसपालि त यस्तै भयो दिदी अर्को सालमा लाउने छुटिका दुःख नमान्नुहोला भन्दै मेरो मुटुको टुक्रा भैँसे छ किसेडीकी बसन्ती घिसिङ कि आज लास्टै रिसाइरहेकी छ प्लिज सरी भन्नुहोस् थ्याङ्क यू सो मच तपाईँ लागि अवश्य भने आफ्नो मान्छे हो रिसाउनु भएको नाटक मात्रै गर्नुभएको हुन्छ नाटक फेरि नाटक भनेको त्यो नेगेटिभ खालको नाटक चाहिँ होइन है यो मायालु नाटक थोरै रिस थोरै हाँसो थोरै पीडा थोरै हाँसु यस्तै यस्तै हुन्छ मायामा तपाईँले पनि आभास गर्नुभएको छ माया गर्ने हरेक मुटुहरूले आभास गर्नु भएको हामीले पनि गरेका छौँ बलरामजीले पनि गर्नुभएको होला त्यही भएर मुस्किएर आइरहनु भएको छ थ्याङ्क सो मच तपाईँको कमेन्टको लागि अर्को कमेन्ट गर्नुभएको छ विवना जीले, हेलो ए नमस्ते दादा सन्चय हुनुहुन्छ म बिवना गुङ्बा पदमपोखरीबाट मेरो सन्देश भन्नुपर्दा मेरो सबै फ्रेन्डलाई ह्याप्पी तिहार भन्न अनि मेरो प्यारो दिदीहरू पूजा अनि सबै नादीलाई मिस यु सो मच अनि धेरै धेरै सम्झना भन्न चाहन्छु साथै हजुरलाई पनि ह्याप्पी तिहार भन्दै बिदा माग्छु नमस्ते दादा भन्नुभएको छ थ्याङ्क सो मच विपनाजी तपाईँको कमेन्टको लागि र तपाईँले हामीलाई माया गरेर कमेन्ट गर्नुभएको छ हाम्रो तर्फबाट पनि तपाईँलाई ह्याप्पी तिहार भन्न चाहन्छौँ धेरै साथीहरूको साथीहरूको एसएमएस चाहिँ मैले बन्द गरिसकेको छु तपाईँका बाँकी कमेन्टहरूलाई मात्र म स्थान दिइरहेको छु यतिखेर कमेन्ट कमेन्टहरू लिँदैछु तपाईँको एसएमएसहरू पनि छन् फेसबुक मार्फत गर्नुभएको एसएमएस मैले चार चार दुई दुई म्यासेज चाहिँ बन्द गरिसकेको छु मनिषा लामाजीले गर्नुभएको छ एसएमएस म्यासेज गर्नुभएको छ कमेन्टमा र मनिषाजीलाई सन्चो पनि छैन वाज उहाँ बिरामी हुनुहुन्छ मलाई थाहा छ तैपनि मलाई सम्झेर रेडियो सर्भरलाई सम्झेर मुटुदेखि मुटुसम्मलाई सम्झेर यो माया तपाईँले हामीलाई देखाउनु त्यसको लागि हामी तपाईँलाई मुटुदेखि नै माया र आभार प्रकट गर्न चाहन्छौँ उहाँ अगाडि लेख्नुहुन्छ हेलो हजुर नमस्ते हजुरलाई यो बडा दिपावलीको शुभकामना छ म मनिष लामा हेटौँडा तेह्रबाट मेरो सन्देश उही निष्ठुलाई मेरो माया थियो आकाशको तारासरी मेरो माया थियो आकाशको तारासरे यो मनको पीडा सुनाऊ म हजुरलाई कसरी मेरो माया थियो आकाशको तारासरी यो मनको पीडा सुनाऊ म हजुरलाई कसरी रोक्न सकिनँ यो आँखामा आँसु रुकाउनु मैले कसो गरेँ भन्नुभएको छ पुरै दिनु चन्द्रजी यो सन्देश उन्ड स्टोरीको मुटुमा पुग्ने गरेँ ओके भाइ भन्नुभएको छ थ्याङ्क यू सो मच तपाईँको यो एसएमएसको लागि अवश्य पनि उहाँको मोटुसम्म तपाईँको यो मुटुको पुगिसकेको छ एकैछिनमा तपाईँलाई सम्झना स्वरूप एसएमएस या कल पनि आउनेछ या तपाईँलाई मैले जानकारी दिए अवश्य वहाँ तुम्हें मैं तो मन भाषा मैं ताओने अंतिम कमेंट लिदु आओ बमेंट मिन सक तब एसएमएस लिख सकस बंदूँ र तब का अंतिम कमेंटर कमेंटर मध्य Uh, मैले कमेन्ट पढिसकेको छु अह uh, कमेन्ट गर्नुभएको छ एकजना साथीले लासो एन फ्याफुला दादा आफ्टर लङ टाइम पछि आफ्नो सन्देश लेख्दैछु फर्स्ट अफ अल अल लाई अललाई ह्याप्पी दिपावली टु यु एन्ड होल्ड रेडियो युनिट एन्ड माई अल फ्रेन्ड्स भन्नुभएको छ थ्याङ्क यू सो मच हाम्रोतर्फबाट स्पेसली भन्नुपर्दा अल नेपालीहरूलाई ह्याप्पी दिपावली भन्न चाहन्छु एन्ड पदमपोखरी आर्ट रमन टारमा बस्नुहुने मेरो दा एन्ड भाउजू एन्ड काली एन्ड मलाई दि uh, uh, मेरी दिलवालीलाई भन्नु भएको छ म भोलि आउँदैछु भन्न चाहन्छु ओके दादा रात्री ए दिपावलीको शुभकामना भन्नुभएको छ थ्याङ्क यू सो मच तपाईँ कमेन्टको लागि अर्को कमेन्ट गर्नुभएको छ तामाङ आशिषजीले हाई दादा अह अघिको साथीको मैले नाम लेख उल्लेख गर्न बिर्सेछु उहाँले नाम चाहिँ लेख्नु भएको छैन तर उहाँले युजर नेम चाहिँ सोल्टा म स्विट सबैको भन्नुभएको छ थ्याङ्क सो मच तपाईँ कमेन्टको लागि अर्को कमेन्ट गर्नुभएको छ आशिषजीले हाई दादा रात्रिकालीनको अभिवादन है चन्द्रदा in my all feel like miss you and I'm happy day hai and mero uhi moti lai miss you and love you bhanne ho hai dada bhanuwa cha thank you so much तपाईको कमेन्ट को लागि र तपाईको मोटीले पनि कार्यक्रम सुनिराउन भएको होला तपाईका केही कमेन्टहरु बाकी छन् अब वन तपाई कमेन्ट नगर्नु होला एकैछिनमा तपाईका बाकी कमेन्ट लिएर आउँछु अहिलेको लागि भनि एउटा शुभदौर सागीतिक आवाज सी उसक आुर म भरी थोडी थोड़ी, थोड़ी उसकी थोड़ी सुर में भरी उसके होठो पे मुस्कुराए हाई दुनिया मेरी ओ चखना भी चाहूं, रखना भी भिचाह सबसे छुपा के उस है रबा, रबा, मेरे मेरो रबा, रबारब मुझे बस एक झलक त देखा हो मेरे मेर रबा, रबारब चाहे बदले मैले तु जान रब्बा रब्बा आयो निकै नै सुन्दर साङ्गीतिक आवाज तपाईँको लागि र अब रा भने हामी कार्यक्रमको अन्तिम अन्तिममा छौँ तपाईँका एसएमएस पनि बन्द गरिसकेको छु साथीहरूले पछि गर्नु भएको छ भने नरिसाउनुहोला है मैले अघि नै एसएमएस बन्द गरिसकेको छु र तपाईँका कमेन्ट बाँकी छन् केही साथीहरूले के अहिले पनि कमेन्ट गराउनु भएको अब भने कमेन्ट नगर्नुहोला साथीहरू किन भन्दा तपाईँको सबै कमेन्ट पढ्न पाएन भने मलाई पनि नमजा लाग्छ तपाईँलाई पनि नमजा लाग्छ यतिखेर कमेन्ट गर्नुभएको छ रमन पोखरेलजीले शुभ दीपावलीको पावन अवसरमा स्वदेश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनी तथा आफन्तजनहरूमा सुख शान्ति सुस्वास्थ्य समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछु रमन पोखरेल फ्रम पोखरविन्दा रौतहट नाउ हिटौँडा ह्याप्पी दिपावली एन्ड ह्याप्पी तिहार अल माई फ्यामिली फ्रेन्ड्स एन्ड मलाई रमन पोखरेल भनेर चिन्नुहुने सम्पूर्णको लागि ओके बाई छ थ्याङ्क्यु सो मच तपाईँ कमेन्टको लागि रमनजी तपाईँ जानुहुन्न होला गार तिहारमा सकेसम्म जानुहोला तपाईँ लागेर घरमा गएर टिकासिका पनि लगाउनुहोला अर्को कमेन्ट गर्नु आएको छ रोसन घरान तामाङजीले मान्छेको जीवन कहाँबाट सुरु हुन्छ र कहाँ पुगेर अन्त्य हुन्छ थाहा नै हुँदैन किनकि जब मान्छेको समय आउँछ त्यस दिन हामीबाट बिदा हुन्छ वा छुट्टिएर जान्छ कसलाई के थाहा हुन्छ र म अहिले विदेशमा बसिरहेको छु के थाहा भोलि के हुन्छ र तपाईँ अहिले त्यहाँ आउनुहुन्छ के थाहा भोलि के हुन्छ त्यस्तै भएको आज मेरो एउटा साथी दाईको दुबईको एक होटेलमा काम गर्नुहुन्छ आज उहाँको घरमा बाजे बिर्नु भएको छ घर जान मन छ एकतिर साहुको ऋण छ के गर्ने के नगर्ने भएको छ बिचारा, जानको लागि पनि कम्पनीले टिकट दिँदैन आफै काटेर जाऊ भन्छ गोजीमा सुक्को छैन के गर्ने के नगर्ने भएको छ यस्तो कहिले पनि कसैलाई नहोस् भन्न चाहन्छु रोशन गलान निम्बु अठार दुई हाल दुहाक भन्नुभएको छ तपाईँहरू विदेशमा हुनुहुन्छ तपाईँलाई कस्तो छ साँच्चै नै यस्तो पीडाहरू तपाईँलाई धेरै परेको होला रेडियो सर्भर तपाईँको साथमा छ यस्ता कुराहरूलाई तपाईँ हामीलाई हरेक दिन सेयर गर्न सक्नुहुन्छ प्रत्येक दिन बिहान कार्यक्रम सन्चै हुनुहुन्छ पनि आउने गर्छ तपाईँले त्यसमा पनि तपाईँका यस्तै विदेशका कुराहरू सन्चो बिसञ्चोका कुराहरू तपाईँको त्यहाँका अव अवस्थाहरू नेपालीको हामीसँग सेयर गर्न सक्नुहुन्छ र हामीले तपाईँका सबै कमेन्टहरू पढिसकेका छौँ आउ भने एउटा मात्र अन्तिम कमेन्ट छ त्यो कमेन्टलाई लिँदैछु कमेन्ट गर्नुभएको छ रामकुमार घलानजीले हेलो दादा के छ हालखबर इट्स मी रामकुमार घलान फ्रम बुढी चौर माई अल फ्रेन्डलाई ह्याप्पी तिहार भन्न चाहन्छु एन्ड दाईलाई पनि ह्याप्पी तिहार र मेरो मुटुको छेउमा बस्न सफल उनीलाई आई मिस यु भन्न चाहन्छु बाई दादा भन्नुभएको छ थ्याङ्क सो मच तपाईँ कमेन्टको लागि हाम्रोतर्फबाट तपाईँलाई ह्याप्पी तिहार भन्न चाहन्छु र सबै साथीहरूको कमेन्ट पढेँ मैले र केही साथीहरूको छुटेको भए माफ गरिदिनु होला मलाई यही आग्रह गर्न चाहन्छु र तपाईँले यो कार्यक्रम जुनसुकै बेला युट्युब च्यानल एसएबिआई एसएयुजिएटी सबिसौगात च्यानल छ अथवा डब्लु बाट डब्लु डट सवि सौगात डट ब्लग स्पोर्ट डट कमबाट तपाईँले सुन्न सक्नुहुन्छ कार्यक्रम बितेका पलहरू त्यसै गरी मुटुदेखि मुटुसम्म मैले सञ्चालन गर्ने धेरै कार्यक्रमहरू र अन्य विविध भिडियोहरू सबि सौगात भन्ने च्यानलमा युट्युबमा अपलोड छ तपाईँले सुन्न र हेर्न सक्नुहुन्छ जुनसुकै बेला आजको कार्यक्रम पनि सकेसम्म आज बेलुकै नसके भोलि बिहानसम्म अपलोड भइसकेको हुनेछ सुन्न नभुल्नुहोला ज जसले छुटाउनु भएको छ अन्त्यमा जसले एसएमएस गरिदिनु भयो एसएमएस गर्नुभएको थियो चालिसजना मित्रहरूले यहाँहरू सबैलाई धेरै धेरै धन्यवाद कमेन्ट गर्नुभएको थियो धेरै साथीहरूले यहाँहरूलाई पनि धेरै धेरै धन्यवाद कार्यक्रम सुनेर साथ दिनुहुने तपाईँ सम्पूर्णलाई पनि धेरै धेरै धन्यवाद भन्दै कार्यक्रमको यो वसायबाट म तपाईँकै मनभित्रको साथी चन्द्र पनि चाहन्छु हवस् नमस्ते शुभरात्रि